अहिले अपराह्न को चार बजे अहिल अपराह को चार बजे मनोरंजन का एस अर्पण खबर को साथ में एटिच्यूड मल्टीलर्निंग एकाडमी मैथ साइंस र टेस्ट नदीकन पांच विषय में मत्र एसएलसी और प्लस टू करना पाइने साथे इंग्लिश जापानीज कोरियन भाषा एवं कंप्यूटर को संपूर्ण कोर्स पढ़ाई होने एटिच्यूड मल्टीलर्निंग एकाडेमी खैरहनी चार पर्ष हिमयन बैंक को प्लाजा मोबाइल अंठानब्बे चार, बाँणा, चार, बाँणा, चार, चार, बाँणा, चार, चार, चार नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा डब्लु डब्लूडब्लू डट रेडियो अर्पण डट कमबाट संसारभरै के साथ सुनिरहनु भएको अपराह चार बजेको अर्पण खबरमा यहाँलाई स्वागत छ म सुजिता हमाल अब खबर विस्तारमा सरकारले ऊर्जा क्षेत्रलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष दुई हजार सत्तरी एकात्तरको बजेट आज सार्वजनिक गर्ने भएको छ आज प्रान्न साढे पाँच बजे 5 खरब बाह्र अरबको बजेट ल्याउने गरी अर्थ मन्त्रालयले तयारी थालेको छ बजेटमा आगामी मङ्सिरमा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 धेयक दुई हजार सत्तरी पेश गर्ने राष्ट्रपतिले स्वीकृति गरेपछि बजेट पेश गरिने भएको छ बजेटमा ऊर्जा विकासका लागि सडक तथा पूर्वाधार विस्तार र कृषिको व्यवसायीकरणमा विशेष प्राथमिकता दिइने भएको छ सरकारले करिब सात सय भन्दा बढी विद्युत उत्पादनको लक्ष्य लिएको छ सरकारले लिए कर्मचारीको तलबमा करिब सोह्र प्रतिशत समायोजन गर्ने तयारी गरेको स्रोतले जनाएको छ बढ्दो खर्च व्यवस्थापन गर्न सरकारले राजस्व असुलीमा करिब बिस प्रतिशतले वृद्धि गर्ने तयारी गरेको छ सारको दरमा केही हेरफेर गर्ने तयारी पनि भइरहेको बताएको छ निर्वाचन आयोगले दिएको अन्तिम म्याच सकिने एक दिन अघि कङ्ग्रेस सभापति सुशील कोइरालाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् आज जिल्ला निर्वाचनकाले काठमाडौँमा पुगेर कोइरालाले नाम दर्ता गराएका हुन् निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन असारको मशान्तसम्म अवधि छ आयोगले दिएको म्याद गुजर्ने भएपछि अमेरिका भरमा छोट्याएर कोइराला शनिबार स्वदेश फर्किएका थिए कोइरालाको निर्वाचन क्षेत्र बाँके क्षेत्र नम्बर तीन रहेको हो आज राज्य राजेशले पनि मतदाता नामावलीमा नाम दर्ता ग्यास व्यवसाय संयुक्त संघर्ष समितिले कमिशन वृद्धिको माग राख्दै आन्दोलन घोषणा गरेको छ समितिले आज राजधानीमा पत्रकार सम्मेलन गरी ग्यास औद्योगीहरू मापदण्ड विपरीत चलेको भन्दै आन्दोलनको घोषणा गरेको हो ग्यास व्यवसायीहरूले आगामी सन् दुई गतिबाट ग्यास उद्योग विरूद्ध चरणबद्ध आन्दोलन थाल्ने बताएका छन् जस अन्तर्गत आगामी साउन दुई गते बुधबार दिउँसो ग्यास उद्योग सङ्घ घेराउ तथा धरना कार्यक्रम चार गतेदेखि ग्यास खरिद बन्द छ गतेदेखि उद्योगहरूमा विरोध कार्यक्रम र दस गतेदेखि ग्यास सिलिन्डर फिर्ता कार्यक्रम गरी पत्रकार सम्मेलनमा ग्यास विक्रेता सङ्घका प्रवक्ता विवेन्द्र भक्त प्रधानले जानकारी दिनुभएको छ कार्यक्रममा ग्यास उद्योगीहरूले मापदण्ड विपरीत ग्यास बिक्री वितरण गर्दा व्यवसायी र संयुक्त उपभोक्ता यसबाट प्रत्यक्ष मारमा परिकाले आन्दोलनमा उत्रन बाध्य भएको बताएका छन् उनीहरूले उद्योगीहरूले कमतलको सिलिन्डर बिक्री गर्ने गरेको सिलिन्डरमा लिदो मिसाइएको मटितेर तथा सुनसाँदीमा भ्याटछुट दिएको र तर ग्यासमा भ्याटछुट नदिएको भन्दै आफूहरू आन्दोलनमा उत्रिएको जानकारी दिएका छन् ग्यास व्यवसायले ग्यास उद्योगीले एउटा सिलिन्डर बिक्री गर्दा हाल एक सय नाफा लिने गरेको र आफूहरूले यसअघि प्रति सिलिन्डर तिस रुपियाँ मात्र नाफा हुने भएकाले यसलाई चार रुपियाँ बढाई चौतिस रुपियाँ कायम हुनु माग राखेका छन् आफूहरूको मागलाई सरकारले स्वीकार पनि स्वीकारे पनि उद्योगीहरूले दुई सय रुपियाँ मात्रै बढाएर आरको दुई रुपियाँ आफले लिएको आरोप व्यवसायीहरूले लगाएका छन् नेपाल प्रहरीले प्रहरी, प्रहरी सायक निरीक्षक पदमा थप जनशक्ति आह्वान गरेको छ र मानव स्रोत विकास विभाग भर्ना तथा छनौड शाखाले आज सूचना प्रकाशित गर्दै सायक निरीक्षक पदमा एक हजार साठीजना माग गरेको छ खुल्ला आदिवासी जनजाति महिला दलित र पिछडिएका क्षेत्रको छुट्टा कोटामा थप जनशक्ति आह्वान गरिएको छ भदौ चार गतेसम्म दरखास्त दिन सकिने प्रहरीले जनाएको छ सरकारले बर्ड फ्लू नियन्त्रण गर्न नयाँ नीति ल्याउने भएको छ सरकारले ल्याउन लागेको नयाँ नीतिमा कुखुरा फार्मलाई अनिवार्य रजिस्टर गर्नुपर्ने व्यवस्था गर्न लागि छ अहिले देशका विभिन्न ठाउँमा सञ्चालन भइरहेका सबै कुकुर फार्म रजिस्टर रहेका छैनन् कुखुरा फार्म रजिस्टर नहुँदा बर्ड फ्लू जोखिम र नियन्त्रणमा समस्या हुने गरेको पशु स्वास्थ्य निर्देशनालयले जनाएको छिट्टै कुखुरा फार्मको मापदण्ड निर्धारण गर्ने र त्यसपछि किसानले त्यही अनुसार मात्र फार्म खोल्न पाउने निर्देशनालयका कार्यक्रम निर्देशक विजयकान्त झाले बताउनु भएको छ निर्देशालयले माथतमा रहेको भेटनरी गुणस्तर तथा औषधी व्यवस्थापन कार्यले अहिले मापदण्ड निर्धारणको बारेमा अनुसन्धान र छलफल गरिरहेको छ मापदण्ड बने पनि किसानले जैविक सुरक्षा नपाएका र फार्म खोल्न संयुक्त उपयुक्त हुने ठाउँमा मात्र कुखुरा फार्म गर्न सके गर्न सकिने र नयाँ नीति आएपछि फार्मा कुन ठाउँबाट कुखुरा चल्ला खरिद गरेको दाना ल्याएको र कहाँ बिक्री गरेको लगायत सबै विवरण किसानले रजिस्टार गर्नुपर्ने रहेको छ पूर्वी चीनको फुजियान प्रान्तमा आएको समुद्री आँधीका कारण कम्तीमा दुई सय मानिस बेपत्ता भएका छन् भीषण वर्षाका कारण आएको बाढ़ीका कारण करिब तीन लाख मानिस घरबार भएका छन् ताइवानको समुद्री किनारबाट आएको ताइफोन नामक समुद्री आँधीमा अन्य सयौं मानिस हराइरहेको हुन सक्ने अनुमान गरिएको छ चीनको राष्ट्रिय दैविक प्रकोप केन्द्रका अनुसार एक किलोमिटर प्रति घण्टाको वेगमा आएको आँधीमा परि मृत्यु हुने एकजनाको मात्र आधिकारिक जानकारी प्राप्त भएको छ तर अधिकारीहरू सम्पर्कमा आएका आदि पीडितहरूको आफ्ना परिवारका सदस्यहरूलाई आँधीले बकाएको देखिएको बताएका छन् करिब साढे आठ हजार मानिसहरू आधी प्रभावित क्षेत्रका टापुहरूमा थुनिएको चीनको राष्ट्रिय समाचार एजेन्सी सिन्हाले जनाएको छ आधी प्रभावित क्षेत्रमा राहत र उद्धारकर्मी परिचालन गरिएको छ र राजधानीमा जारी प्रथम दक्षिण एसियाली आमन्त्रण भाल भलिबलको तेस्रो खेलमा आज नेपालले मालदिप्ससँग प्रतिस्पर्धा गर्ने भएको छ अहिलेसम्म एक खेल मात्र जितेको नेपाललाई फाइनल प्रवेशका लागि आजको खेल जित्ने पनि दबाव रहेको छ जारी प्रतियोगितामा मालदिप्स दोस्रो तथा नेपाल तेस्रो स्थानमा रहेका छन् नेपाल र मालदिप्स बिचको खेल राष्ट्रिय खेलकुद परिषद त्रिपुरेश्वरको कबड हलमा अपरान्ह पाँच बजेपछि हुनेछ आजै दिउँसो हुने पहिलो खेलमा श्रीलङ्का र अफगानिस्तान भिड्ने भएका छन् लगातार दुई खेलमा जित्ने श्रीलङ्का यसअघि नै फाइनल पुगिसकेको छ भने अफगानिस्तान प्रतियोगिताबाट बाहिरिसकेको टिम हो चार बजीको अर्पण खबर सकियो म हमाल बिदा भएँ नमस्कार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 अहिले तपाई सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय पाँच मेगा हर्स र यो हो कार्यक्रम बलिउड काउन्टाउन चितवन केही एक मात्र हिरो आधिकारिक विक्रेता मार्शल, इम्पुरियं। मार्शल इम्पुरियं। लाखौको सपना बाइक चल्ने हुन्छ हिरो बाइक मार्शल मा हजुर हामी हिरो तथामा साथै अनि र तपाईँ बाइक एक्सचेन्ज गर्ने सोचाइमा हुनुहुन्छ भने पनि मार्सल इम्पोरियमलाई सम्झना सक्नुहुनेछ सम्पर्क हिरोको आधिकारिक विक्रेता Emporium, मगनी चोग से से मार्शल इम्पोरियम भगनी चोक पर्सा बजार फोन शून्य छप्पन्न पाँच तिरासी एक सय उनासै मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी नौ सय उनाइलेज मात्र मार्सल इम्पोरियम